चङबा नौ बरबारी मार लगाङ्ग्यामना कोरखा बद ती चिन् जानिमताूप ताजे चिन्जे चानीमा ौतरि नै मगमा जलमयला भरि सिमताे भमि तरि नै मगमा जलमयला स लङ मै चङ सङ खङ भर तै बागलिङ मामा गोम आउ क्षमतामा खरि तै बागलिङ मामा गोम बि खे तरलाे पामी धिजुझि चोरला सिसिनी दिल बरला लेस जी चरला सिशु नि दिल बर्ला See? बमखावा ली चमाइला ला रंगबा वचन बोलोला बारंगबा ली चमाइला ला ला रंगबा वचन बोलोला बारंग भाइलाम त मै लो मैङ नङला भा लैला सिम तमलाई लो मयङ नङला रामेद कन् बेङरी अम्मा च लो आमा लि तुम्बा गोले घन भाला लुद मनी गोले जति लु पङ्गो लुद मनी गोल घ मलमाले त ल मोलामाले तेठ जो जो आग पर दिमुद आसिन सोप्त